माया प्रेम बिछोड र तिम्रो याद अनिता त बनेको कार्यक्रम फेरि तिम्रो याद आयो तिम्रो बिचट्टै माया छ तिम्रो माया यही मायाले त याद दिलाइरहन्छ हरेक फल हर समय हर घडीमा नमस्कार अनि न्यानो अभिवादन कार्यक्रम फेरि तिम्रो याद आयोको प्रतीक्षामा बस्नुभएका सम्पूर्ण याद प्रेमी मित्रहरू आजको यो कार्यक्रम फेरि तिम्रो याद आएको दोस्रो श्रृङ्खलासम्म आइपुग्दा तपाईँको माया ममता मा अत्याधिक पाएको हो अत्याधिक माया गर्नुभयो मन पराउनु भयो सल्लाह सुझाव दिनुभयो धेरै आभारी छु तपाईँप्रति यसै गरी माया देखाउँदै दे जानुहोला आगामी दिनमा पनि तपाईँको माया रहँदै जानेछ कार्यक्रममा यही भन्न चाहन्छु कार्यक्रम फेरि तिम्रो याद आयुको तर्फबाट राजा पनि एकैसाथ उपस्थित भएका छौँ प्रविधिबाट दिपेन्द्रले साथ दिनुहुन्छ अनि आवाजबाट तपाईँको सुख दुःखको आवाज बोल्ने तपाईँको यादहरू मेटाउने म बाहिष बोहरा छु हामी हरेक हप्ताको शनिबार रातको नौ देखि दस बजेसम्म आउने गर्छौ कार्यक्रम फेरि तिम्रो याद आयो रेडियो गुल्मी सहित विभिन्न अनलाइनहरू मार्फत सुन्दै आउनु भएको छ स्वदेश विदेश जहाँ भएर पनि हामीलाई माया गर्नु भएको छ डब्लु डु डट गुल्मी टाइम्समा विभिन्न सुन्दै आउनु भएको छ यसरी विभिन्न अनलाइनहरू मार्फत बजाइदिन सहयोग गरिदिनु भएकोमा सम्पूर्ण फेसबुक सम्पूर्ण साथ सधैँ गरिरहनेछ कार्यक्रम फेरि तिम्रो याद आयो कहाँ बसेर सुन्दै हुनुहुन्छ यो जानकारी हामीलाई गराइदिनु होला यति भन्न चाहे र गत हप्ताको कार्यक्रम सञ्चालन गरेर बाहिर निस्कदा तपाईँका यति धेरै फोन आउलान् भनेर मैले सोचेको थिएन मैले विश्वास गरेको थिएन तर विश्वासभन्दा बाहिरको कुरा भयो तपाईँले धेरै मन पराउनु भयो धेरै रुचाउनु भयो तर कतिपय साथीहरूले सुन्न पाउनु गुनासो गर्नुभयो कार्यक्रम फेरि तिम्रो याद आयो पुनः प्रसारण गर्नुहोस् भनेर हामी त्यही सोच बनाइराखेका छौँ तपाईँलाई जानकारी गराउँछु कार्यक्रम फेरि तिम्रो याद आयो अबदेखि पुनः प्रसारण हुँदैछ सम्भवतः बुधबार हुन्छ कि अन्य कुरा सबै रेडियो रेडियोबाट जानकारी पाउनुहुनेछ सुन्दै होला बाहिर चक्कबन्न ध्यारो छ यो रात सुनसान छ गल्लीका बस्तीहरू बिस्तारै बिस्तारै निप्दैछन् अब कामको थकानबाट सकेर तपाईँहरू पनि सुत्ने तर्खर गर्दै हुनुहुन्छ होला र याद आयो कसैको याद मेटाउनको लागि कार्यक्रम फेरि तिम्रो याद आयो सुन्दै हुनुहुन्छ होला म धेरै खुसी छु खुसी खुसी मानै छैन कसरी यो खुसी व्यक्त गरौँ म आफैलाई थाहा छैन यति माया यति ममता दिनुभयो यति आधार गर्नुभयो यति आत्मीयता सम्झाउनु भयो यति आफ्नै ठान्नुभयो कार्यक्रमलाई तपाईँलाई धन्यवाद दिने कुनै शब्द छैनन् मसँग यसै गरी यो माया यो ममता आत्मीयता सधैँ भइरहोस् सदैव तर्साइरहनु होला तपाईँको माया भयो भने यसै गरी दर्जनौँ अनलाइनहरू दर्जनौँ फेसबुक पेजहरूमा र अन्य रेडियोबाट भने कार्यक्रम बजाउन सफल हुनेछौँ यो भन्न चाहन्छु माया गर्नुहुन्छ प्रेम गर्नुहुन्छ तर त्यही माया प्रेम एक दिन अभिशाप बनेर आउँछ एक ठुलो बिछोड बनेर आउँछ सबैको त नभनौँ यदा कदा कसैको जसले जसले मायालाई खेल सम्झन्छ अथवा जसले मायालाई बुझ्दैन उसको मात्रै होइन नबुझेरै माया गरेर अथवा बुझेरै माया गरेर पनि धोका हुन्छ प्रेममा त्यसको अगाडि पछाडि धेरै कुरा आउन सक्छन् भनिन्छ मायामा जात भात धनी गरिब आदि भेदभाव गरिँदैन भनेर तर तर यो शब्द भन्ने कुरा नहो आज मेरो हातमा पत्र परेको छ उहाँको पत्र म आजको कार्यक्रममा भाषण गर्नेछु यो पत्र पनि काठमाडौँबाट पठाउनु भएको हो आफ्नो नाम लेख्नुहुन्छ का आहना पाण्डे आहनाजीले लेख्नुहुन्छ कार्यक्रम धेरै मनपर्छ अनलाइनबाट सुन्ने मौका पाएँ र त आज पत्राचार गरेको छु कार्यक्रम फेरि तिम्रो याद आयोमा भन्नुभएको छ गत हप्ता पनि काठमाडौँकै मित्रको पत्र उठान गरेको थिएँ यसरी टाढा टाढाबाट माया गर्नुभएको छ आशा छ आहनाजीको कार्यक्रम फेरि तिम्रो याद आयोमा उहाँको पत्र सुनेर साथ दिनुहुनेछ जीले लेख्नुहोस् पत्र मार्फत महेश दादा सर्वप्रथम त मेरो यो मनको आवाजलाई तपाईँको रेडियोको माध्यमबाट सबै समक्ष पुर्याउन सहयोग गरिदिनु भएकोमा हृदयदेखि नै धन्यवाद दिन चाहन्छु र आभारी छु हजुरप्रति तपाईँहरूले यो कार्यक्रम प्रसारणमा ल्याएर धेरै राम्रो काम गर्नुभयो धेरैले आफ्नो मनलाई हलुका पार्न सफल हुनुभएको छ र हुनु छ आशा पनि राख्छु यति टाढा छु तर पनि तपाईँहरूलाई अनलाइन मार्फत समय मिलाएर सुन्दै आएकी छु तपाईँहरूको काम प्रशंसा योग्य छ सञ्चार माध्यमको भूमिका समाजका हरेक पक्षलाई उठान गर्नु हो बालबालिका युवा युवतीदेखि वृद्ध वृद्धाहरूलाई लक्षित गरेर कार्यक्रम बनाउनु भएको छ असाध्य आनन्द हुन्छ सुन्दा सबैलाई मिल्ने सबैको मन छुने कार्यक्रम ल्याउनु भएको छ विशेष गरेर भर्खरै किशोर अवस्थामा प्रवेश गरेका हामी जस्तालाई सचेत बनाउन समयमै यो कार्यक्रम आएको छ पढाइ लेखाइ र जीवन भोकाइलाई एउटै पाटोमा दाँच्ने यो कार्यक्रमले मनोरञ्जन मात्र होइन ज्ञान र सन्देश पनि दिन सक्नुपर्छ र कसैको याद पनि मेटाउन सक्नुपर्छ यही हेतुले यसरी मेरो बारे लेख्दैछु मेरो जीवन कथा उसको उनको अनि मेरो जीवन कथा आनाजीको पत्र सुरुवात हुन्छ यहाँबाट यसरी मेरो जन्म विक्रमसम्म दुई हजार चौवन्न साल माघ एक्काइस गते गुल्मेकी अत्यन्तै रामणीय स्थान तमघासमा मेरो जन्म भएको हो गुल्मै सदरभु काममा मेरो जन्म भयो त्यो पनि एउटा सम्पन्न परिवारमा परिवारमा कुनै दुःख थिएन घरमा हजुर आमा बाबा बम्बई अनि एउटा दाजु हुनुहुन्थ्यो दोस्रो सन्तानको रूपमा जन्मिए घरमा दाजुले निकै माया गर्नुहुन्थ्यो मलाई धेरै माया गर्नुहुन्थ्यो घरकी सबैभन्दा प्यारी छोरी सबैको माया पाएर खुब भाग्यमानी ठान्थेँ आफूले आफैलाई मम्मीले पढाउने काम गर्नुहुन्थ्यो एउटा स्कुलमा बाबा स्वास्थ्य सेवामा बा कार्यरत हुनुहुन्थ्यो दाजुले सदरमुकामकै एउटा नामी बोर्डिङमा पढ्ने गर्नुहुन्थ्यो समय सँगसँगै म पनि चार वर्षमा प्रवेश गरेँ दादा चार वर्षमा प्रवेश गर्न साथ विद्यालयमा भर्ना पनि भएँ पढाइमा मामुले सहयोग गर्नुहुन्थ्यो अनि दाजुहरू हुनुहुन्थ्यो कक्षामा प्रथम र द्वितीय हुँदै गएँ दाजु उच्च शिक्षाको लागि काठमाडौँ जानुभयो घरमा म अनि अन्य सदस्यहरू थियौँ समयसँगै चल्दै जाँदा बाल्यकाल सकिँदै किशोर अवस्थामा प्रवेश गर्दै जाँदा विक्रमसम्म दुई हजार उनासत्तरी सालमा कक्षा दसमा प्रवेश गरे, र पढ्न थालेँ कक्षा दसको पुस्तकहरू विद्यालयमा जहिले प्रथम अनिदित्य हुन्थेँ दादा म एसएलसी नजिक आउँदै थियो विद्यालयको समयमा खुब हुन्थ्यो ती स्कुल दिनहरू साथीहरूका ठट्टालु स्वभाव बढ्दो उमेर अनि आधुनिक युगले प्रभाव पार्दै थियो पढाइमा मात्र नभएर हरेक सामाजिक र नैतिक पक्षलाई आत्मसात गर्दै साथीहरूसँग मजाक गर्दै जाँदा गर कक्षाको समय बित्तिकै थाहै नहुने अनि संसारै स्वभावकी थिएँ क्यारे म त्यसैले साथीहरूले खुब माया गर्नुहुन्थ्यो मलाई शिक्षकहरूले पनि निकै माया गर्नुहुन्थ्यो सायद म पढ्ने भएरै होला जे भए पनि केटा साथीसँग बोल्न निकै डर लाग्थ्यो कसैले केही भन्छ कि भनेर तर पछि सबैसँग आत्मीयता दर्शाउन थाले। हो दादा कक्षामा शिक्षकहरूले जिस्काउँदा केटी साथीहरूले नराम्रो सोच्ने गर्थे तर जे भने पनि म आफूलाई बाटो देखाउने शिक्षक शिक्षिकाहरूलाई निकै सम्मान गर्थे कहिले नराम्रो नजरले हेरिनँ म सबैसँग खुलेर बोल्थेँ दादा समयसँगै चल्दै जाँदा विद्यालयका दिन बित्दै थिएँ यस्तैमा जाडो शिक्षक शिक्षिका साथीहरूसँग टुर जाने निर्णय भयो विद्यालयबाट कक्षा दसका विद्यार्थीहरूलाई प्रत्यक्ष अवलोकन गराउन विभिन्न धार्मिक र पर्यटकीय क्षेत्रहरूको अवलोकनको निम्ति भ्रमण गर्न जाने निर्णय गरियो यो निर्णय भएको दिन थियो पु सत्ताइस गते हो दादा दुई गतेबाट जाडो विदा सुरु भयो त्यही दिन साँझ मसँग अत्यन्तै मिल्ने साथी आस्था आस्थाले त्यही दिन पत्रसँगै मेरो घरमा आइपुगिन् म भोलि भन्दै मेरो हातमा त्यो पत्र थम्बाएर घरबाट निस्किन् मलाई प्रेम प्रसङ्गबारे सुन्दै आएकी थिएँ र जानकारी थियो दादा सबैसँग समान व्यवहार गर्ने गर्थेँ मैले कसैसँग पनि मैले केटाकेटी भनेर साथी कहिले जो जोसँग पनि मिल्थेँ जोसँग पनि आत्मीयताको व्यवहार गर्थेँ सबै साथीहरूले रुचाउनुहुन्थ्यो माया गर्नुहुन्थ्यो त्यस्तैमा त्यो पत्र मसँगै पढ्ने एउटा केटा साथीले पछ्याएको रहेछ दादा त्यो पत्र पढेपछि थाहा पाएँ कि उसले मलाई मन पराउँदो रहेछ म उसँग खुब नजिक थिएँ म बस्ने बेन्चको ऊ पछाडि बस्थ्यो मेरो व्यवहार सब उस नाता हाँ बोलने करते मैं सोचने गाड़ो भो मित्रता को साइनो राख्ने बिलसार साथी ने यो सोच लगता दुख लगे नरमाइल लगे दादा मेरे घर बाो उसको घर नजिक थी घर में आईरन्थ नोट लिना उसी देखना गाहो लो रो नोट बना गा ल मलाई नोट बनाउन लगाउने गर्थ्यो मैले धेरै साथीका नोट बनाइदिन्थेँ त्यस्तै उसको पनि बनाइदिएँ अब त मलाई डर लाग्न थाल्यो मित्रताको नाममा उसले घात गऱ्यो म ऊबाट टाढिन थालेँ टुरमा पनि ऊ मसँग नजिक रहन खोज्थ्यो मलाई अब ऊसँग बोल्न गाह्रो लाग्थ्यो उसले एकपल्ट मौका पारेर भन्यो मसँग नरिसाउन म तिमीलाई वर्षौँदेखि चाहन्छु म तिमीलाई माया गर्छु तिमी मबाट टाढा बन्न नखोज जे उत्तर भए पनि सुन्न हातुर्छु तिमै मलाई भोलि बिहानसम्म जवाब देऊ यही भनेर मबाट अलि पर गयो म त सोच्नसम्म पनि सक्ने थिइनँ दादा कि उसले मलाई त्यो नजरले हेरेको रहेछ भनेर तर रातमा सोचे धेरै कुराहरू मनमा खेलाए धेरै तरङ्गहरू तरङ्गित भए मेरो मनमा सोचे माया माया जसले जसले जसलाई पनि गर्न सक्छ न त जात न त उमेर न त साइनो न त परिवेश हेरेर हुन्छ माया उसले मलाई चाह्यो यसमा उसको कुनै दोष छैन दोष त केवल उमेर र समयको रहेछ दादा यस्तैमा मैले समाधानको बाटो खोज्नै पर्ने निर्णय गरेँ यसरी त कति दिन चल्छ र उसलाई के जवाब दिउँ यस्तै कुराहरू सोचेँ कि यति माया गर्ने मान्छे गुमाउन भन्दा उससँग नजिक बन्नको लागि भए पनि उसलाई बुझाउनु पर्ने ठाने यस्तैमा अर्को दिन बिहान उसँग कुरा गर्नु उचित मौका पारेर केही समय मिलाउन आग्रह गरेँ बिहान खाजा खाने समयमा हाम्रो भेट भयो मैले त्यही बेला हामी हामी असल साथीमै ठिक रहेको कुरा त्यो मित्रताभन्दा माथि जानु उचित नहुने कुरा बताएँ त्यो समय ऊ अतालिएको थियो मसँग खुलेर बोल्न सकेन तर पनि ऊ भन्दै थियो तिमी जे भने पनि भन स्वीकार गरे पनि गर ड पनि नगर तर तिमीलाई म हरपल माया गरिरहनेछु उसले भन्यो जे गरे गर तर मबाट टाढा नबन के गर्नु भाग्यमा रहन्छ क्यारे जे भने पनि तिमी र म साथीको नातामै पनि रहनुपर्छ यही भन्यो र मबाट जवाफ माग्यो, मैले कहिले पनि त्यो प्रेम प्रसङ्गमा कुलेर कुरा गर्न जानेन र भने तिमीले त्यो प्रेमको भावलाई हटाएर निश्चल मित्रताको बन्धन गाँच्नुपर्छ अरू म जान्दिनँ म केवल मित्रतामा मात्र तिमीसँग नजिक रहनेछु यही भने मैले उसलाई हो दादा यही भने मैले उसलाई पछि कुरा गर्ने बाछा गरेर म ऊबाट टाढा गएँ मसँग नजिक रहने माध्यम भनेकी मोबाइल थियो म कसैलाई नम्बर दिएकी थिइनँ तर कता कताबाट उसले मेरो नम्बर पायो समय समयमा मोबाइलमा म्यासेज गरिरहन्थ्यो तर मैले रिप्लाई नै गरिनँ यस्तै वा हाम्रो परीक्षा चलिरहेको थियो ऊ र म एउटै कक्षामा पढ्यौँ सेन्टर परीक्षा चलिरहँदा उसले मलाई मन पराउने कुरा उसको केही साथीहरूलाई थाहा थियो उनीहरूले हामीलाई मिलाउन प्रयास गर्थे किनकि उसले खुब माया गर्थ्यो त्यो पनि कुनै स्वार्थ बिना सबै सबैसँग एउटै व्यवहार गर्थे मैले तर जब उसले मन पराउने कुरा थाहा पाए, तब मलाई उससँग बोल्न गाह्रो हुन थाल्यो तर पनि उसको मायाको कदर गर्नकै लागि म उसँग हाँसेर बोल्थेँ अरूसँग जस्तै गरी सबै साथीले भन्थे मलाई तिम्रो हाँसेर बोल्ने बानी हामी सबैलाई राम्रो लाग्छ सधैँ यसरी नै बोलिरहनु भन्ने गर्थे मेरा साथी र उसले म चाहन्न थिएँ दादा कि यो सानो उमेरमै यसरी प्रेमको सागरमा रमाउन आफ्नो सपना र भविष्य भुलेर म हरपल आफ्नो सपना र एसएलसीमा विशिष्ट श्रेणीमा पास गर्ने लक्ष्य लिएर हिँडिरहेकी थिएँ सबै शिक्षक शिक्षिकाहरूको साथ पाएकी थिएँ म अलिक गणितमा कमजोर थिएँ तर गणितमा ऊ एकदमै अगाडि थियो उसले मलाई सान्त्वना दिन्थ्यो र भन्थ्यो तिमीलाई त म सिकाइहाल्छु नि उसले मसँग प्रेम सम्बन्धबारे कुरा गर्न छाड्यो हामी मैले चाहे जस्तै असल साथी नै थियो, कक्षामा मलाई गणितका हिसाब सिकाउँथ्यो उसले मलाई ज्यादै खुसी लाग्थ्यो तर मलाई मित्रता भन्दैमा नजिक रहनु ठिक लाग्दैन थियो र टाढा बन्दै गए उमरसँग नजिक रहने बाहना खोजिरहन्थ्यो सानैदेखि स्वास्थ्य सेवामा चाहना थियो मेरो त्यसैले रेड क्रसमा सदस्यता लिएकी थिए बाबा स्वास्थ्य सेवी भएर होला औषधि घरमा हुन्थे सामान्य उपचार गर्न जानेकी थिएँ दिनौ ब्यागमा औषधि हुन्थ्यो कहिलेकाहीँ त बाहना खोजेर आफैले हात काटेर औषधि लगाउन भन्थ्यो उसले शङ्का नहोस् त्यो कुरामा भनेर अरूलाई जस्तै कि उसलाई पनि लगाइदिन्थे यस्तैमा दुई हजार उना सत्तरी साल पौष उनातिस गते थियो क्यारे त्यो दिन मली बिरामी थिएँ दादा तर पनि विद्यालय गएँ